नमस्कार अनि शुभ प्रभात कार्यक्रहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजन अनि म कार्यक्रम सञ्चालक दुर्वराज शुभ बिहानी प्रत्येक दिन बिहान आठ बजे आउने गर्दछ शुभ बिहानीमा रहेर हामी तिथिमिति त्यसै गरी तपाईँको दिन कसरी व्यतीत हुँदैछ बार राशि तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् दैनिक कार्यक्रमका बारेमा जानकारी त्यसै गरी तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामीले स्थान दिँदै आएका छौँ यिनै सामग्रीका साथमा आज पनि हामी नयाँ श्रृङ्खलामा उपस्थित भएका छौं तिथि विक्रम आज दुई हजार एकात्तर साल साउन चौध गति बुधबार तदनुसार दुई हजार जुन तिस तारिक श्रावण शुक्ल पक्ष तृतीय तिथि बिहान आठ चौवन्न बजे उपन्त चौथी तिथि पूर्व फाल्गुनी नक्षत्र राति एक बजे उपन्त उत्तरा फाल्गुनी नक्षत्र बरियान योग बिहान सात बयालिस बजे उपन्त परिज कर्ण आनन्ददादी योगमा स्थिर योग चन्द्रमा सिंह राशिमा लाभ बेला बिहान छ पचपन्न बजेसम्म शुभ बिहानिको प्रारम्भमा मैले आजको तिथिमिति बारेमा जानकारी गराए यस अब भने हामी लाग्दैछौँ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशि भने तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी दिनतर्फि मेष राशिले तपाईँको आजको दिनमा आर्थिक समस्याले पिरोल्ने सर सा सवारी साधनदेखि सावधान रहनुहोला तपाईँको आजको दिनमा धन सम्पत्ति प्राप्त हुने योग रहेको छ आफन्तको आजको दिनमा कारोबारमा आशा अनुरूप सफलता मिल्नेछ सा। साथीभाइबाट सहयोग मिल्नेछ सा। कर्कट राशिले तपाईँको आजको दिनमा व्यवसायमा राम्रो प्रगति गर्न सकिनेछ कृषिजन्य व्यवसायबाट फाइदा हुने देखिन्छ तपाईँको आजको दिनमा नयाँ रोजगारीको अवसर मिल्नेछ छोटो दुरीको लाभदायी यात्रा पनि होला कन्या राशिले तपाईँको आजको दिनमा नचिताएको ठाउँमा धन खर्च हुनेछ दैनिक कामहरू अधुरै रहनेछन् तपाईँको आजको दिनमा स्वास्थ्यमा समस्या देखा पर्नेछ नसित आएको मानिसबाट सहयोग पनि मिल्ला वृश्चिक राशिले तपाईँको आजको दिनमा अनावश्यक यात्रा गर्नुपर्ने बाध्यता आइलाग्नेछ मानसिक चिन्ताले सताउनेछ धनु राशिले तपाईँको आजको दिनमा अधुरा कामहरू पुरा गर्न सकिनेछ घर गर परिवारबाट आवश्यक सहयोग पाइएला मकर राशिले तपाईँको आजको दिनमा धन सम्पत्ति हराउने वा नाश हुने समय छ मन उदास तथा खिन्न बन्नेछ कुम्भ राशिले तपाईँको आजको दिनमा परिवारमा रमाइलो वातावरण तय होला आर्थिक नोक्सानी सहनु पर्नेछ रासि तपाईको आजको दिन के कसरी व्यतीत हुँदैछ बार राशिले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी बार राशि मैले गराए तपाईँले कुनै शुभ कार्य गर्दै हुनुहुन्छ र शुभ कार्य शुरू गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि त्यो कार्यले सफलता हात पार्नेछ रेडियो अर्पण एक सय चार थपलो पाँच मेगास पनि यही कामना गर्न चाहन्छ अर्पण शा। एक सय चार थपलो दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा हुनुहुन्छ क्रमा भने रेडियो अर्पण रेडियो एक सय चार थपलो पाँच मेगामा प्रसारण हुन बाँकी रहेका कार्यक्रम का सम्बन्धी दी जानकारी दिन शुभ बिहानी यति बेला सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले अर्पण बहस सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय नेपाल समाचार भने पप आवाजको समय रहनेछ दस बजेको समै रामुले साथ दिन आउनुहुनेछ लोकझङ्कारमा एघार बजेसम्म एघार बजेको समय अर्पण खबरको भने अर्पण खबर पश्चात तपाईँले जस्ट फर इन्जोय सहकर्मी दिवस र सुजिताको साथमा सुन्न सक्नुहुनेछ सा। मध्याह बाह्र बजेसम्म बाह्र बजेको समय नेपालवाणी समाचारको भने लगत्तै बलिउड फोल्डर तपाईँले एक बजेसम्म सुन्न सक्नुहुनेछ एक बजेको समय अर्पण खबरको भने लगत्तै अफलाइन चोइस तपाईँले दुई बजेसम्म सुन्न सक्नुहुनेछ दुई बजेको समय अर्पण समाचारको भने अर्पण समाचार लगतै अर्पण समर्पणमा दिवसले साथ दिन आउनुहुनेछ तीन बजेको पालो रहनेछ नेपालको समय लौखानुस गाउँ सहकर्मी राजनको साथमा तपाईँले सुन्न सक्नुहुनेछ अपराह् चार बजेको समय अर्पण खबरको भने तपाईँले लगत्तै हाम्रो आवाज उर्मिलाको साथमा सुन्न सक्नुहुनेछ साँझ पाँच बजेको समय अर्पण बुलेटिनको भने त्यसपछिको समयमा जीवनको मार्ग तपाईँले सुन्न सक्नुहुनेछ साँझ छ बजेको समय नेपालवाणी समाचार भने साँढे छ सा बजे अर्पण स्थानीय समाचार स्थानीय क्षेत्रमा भए गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौँ सात बजेको पालो रहनेछ अर्पण शुभ सासको दिवसले साथ दिन आउनुहुनेछ साढे सात बजेको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले सुन्न सक्नुहुनेछ आठ बजेको समय रहनेछ नेपाल भाँडी समाचार भने पाउने नौ बजे बिबिसी नेपाली सभा तपाईँले सुनिसके पश्चात बुलबुल अच्युत घिएको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट राति दस बजेसम्म सुन्न सक्नुहुनेछ राति दस बजेको समय नेपाल एफएमको समाचार भने लगतै खोलदोली डट कम तपाईँले राति सुन्न सक्नुहुनेछ कोलदोली डट कम सुनिसके पश्चात आजको लागि भने हाम्रो यात्रा राति 11 बजे गएर टुङ्गिनेछ भोलि बिहान बजे बजेसम्म हामी विश्राममा रहनेछौँ विश्राम पश्चात भोलि बिहान चार बजे मंगल मङ्गलधुनका साथमा हामी उपस्थित हुनेछौँ तपाईँले ब्रह्म सन्देश प्रवचनमाला भजन सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय प्रभात बाणीको रहनेछ भने भोलि बिहान छ बजेको समय रहनेछ सिआइएनको साझा खबर लगत्तै बाणी, बाणी बहसको पालो रहनेछ सात बजेको पालो अर्पण स्थानीय समाचारको भने लगत्तै बिबिसी बिहानी सेवा तपाईँले सुन्न सक्नुहुनेछ साड़े साढ़े बजे बजेसम साड़े सात बजे गोपाल सब विभिन्न गीत संगीत को आठ बजे शुभ बिहानी को नया श्रृंखला में भोली हम भेट फे के कस्ता कार्यक्रम प्रचार हुन बाँकी रहेका छन् रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्समा त्यस सम्बन्धी जानकारी र तपाईँ सम्पूर्ण जसको जन्मदिन परेको छ आज तपाईँ जन्मदिन पर्ने सम्पूर्णलाई रेडियो अर्पण एक सय तर्फबाट लाखौँ लाख शुभकामना व्यक्त गर्न चाहन्छौँ तपाईँ आफ्ना इष्टमित्र छर साथीभाइको शुभकामना सन्देश व्यतीत गर्न चाहनुहुन्छ रेडियो अर्पण मार्फत भने तपाईँले हामीलाई टिपाउन सक्नुहुनेछ हाम्रो फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय टिपाउन सक्नुहुनेछ र रेडियो अर्पण एक चा, सय चार थप्लो ठेगानामा पनि तपाईँले पत्र प्रेषित गर्न सक्नुहुनेछ यो जानकारीसँगै आजको लागि भने दैनिक बिहानी प्रस्तुति शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ प्राविधिक मित्र रिश्न लभार प्रकट गर्न चाहूँ आजको को श्रृंखला ध्रवराज छुट्टी तपाय आज दिन शुभ बितोस। नमस्कार टि एसकोम परीक्षा बाइक तथा स्कूटर अब ती शहर सोरा चोक टाड़ी में बेटर पावर बेटर माइलेज बेटर इंजिन बेटर ब्रेकिंग बेटर राउंड पावर को लगी समझान डी वन टेन सीसी वेगो स्कूटर टीवीएस कंपनी को रेसिंग टीम ने बना अरु बाइक एक्स्ट्रा पिकअप आकर्षक लुक्स डिस्क बाइक